ग्रामीण वातावरण विकास केन्द्र आरएडिसी डडेलद्वारा रेडियो युनिटी बयानब्बे थुप्लो दुई मेगा खर्चको सहकार्यमा उत्पादन गरी प्रसारण गरिएको कार्यक्रममा म भूपेन्द्र विष्ट हरेक हप्ता यहाँहरूको माझ उपस्थित हुँदै आइरहेको छु यो रेडियो सुशासन कार्यक्रम हरेक बिहिबार बिहान आड़ीस बजेदेखि नौ बजेसम्म प्रसारण भइरहेको छ स्थानीय सेवा प्रदायकबाट प्रदान गरिने सेवा तथा विकास निर्माणमा आम जनताको सहभागिता र संलग्नता बढ़ाएर स्थानीय सेवाहरूलाई जवाबदे पारदर्शी र प्रभावकारी बनाउन सहयोग पुर्याउने कार्यक्रमको उद्देश्य रहेको छ यस कार्यक्रममा स्थानीय निकाय सम्बन्धी एन नियम निर्देशिका कार्यविधि र मापदण्डहरू तथा श्रोत विनियोजन योजना तर्जुमा प्रक्रिया समावेशी संरचनाको अवस्था लक्षितवर्गको प्रतिनिधित्व सहभागिता र नागरिक गुनासो व्यवस्थापन सेवाग्राही बीचको समन्वय व्यक्ति राजनीतिक दल नागरिक अगुवा संघ संस्था सेवाग्राही नागरिकहरूसँग विकास निर्माणका कामहरूको गुणस्तरता लगानी र प्रतिफलको पारदर्शिता सम्बन्धमा छलफल गरिन्छ सुशासनमा जिल्ला भित्रमा भइरहेका विकास निर्माण तथा प्रदान भइरहेका सेवाहरूका बारेमा आम नागरिक गुणस्तर तथा सम्बन्धित सेवाग्राहीको जवाब समेत प्रस्तुत गर्ने गरिन्छ तसर्थ तपाईहरूको गाउँ बस्ती तथा छिमेकमा भइरहेका विकास निर्माण तथा सेवाहरूका बारेमा हामीलाई पत्राचार गर्न सक्नुहुनेछ यो कार्यक्रम संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय स्थानीय तथा सामुदायिक विकास कार्यक्रम स्थानीय शासन तथा उत्तरदायी संयन्त्रको सचिवालयको सहयोगमा ग्रामीण वातावरण विकास केन्द्र आरईडीसी डलदुवाद्वारा सञ्चालन भइरहेको पनि यहाँहरूलाई अवगत गराउँदछ स्थानीय निकायबाट प्रदान गरिने सेवा स्थानीय शासन प्रक्रिया एवं विकास निर्माण कार्यलाई पारदर्शी समावेशी गुणस्तरीय प्रभावकारी र सेवाग्राही मैत्री बनाउन गैर सरकारी संस्था तथा नागरिक समुदाय मार्फत नागरिक समुदाय र पिछड़िएका वर्गको क्षमता अभिवृद्धि गरी स्थानीय शासनलाई जनताप्रति जिम्मेवार र उत्तरदायी बनाउने लक्ष्यका साथ स्थानीय शासन तथा उत्तरदायी संयन्त्र एलजीएफ कार्यक्रम मार्फत जिल्ला विकास समिति नगरपालिका र जिल्लाका विभिन्न गाउँ विकास समितिहरूमा यो कार्यक्रम अब हामी कार्यक्रममा असी ग्राम गाविसमाज सम्पन्न भएको सार्वजनिक सुनवाईका केही छलकहरू प्रस्तुत गर्दैछौं निकायको कानुन र नीतिगत व्यवस्था पालन सम्बन्धी अनुगमनको क्षेत्रमा सोही अन्तर्गत जुन असी ग्राम कानुन आर्थिक वर्ष दुई हजार बहत्तर तिहत्तरमा सञ्चालन भएका सम्पूर्ण कार्यक्रमहरू योजना अनि भौतिक पूर्वाधार देखि लिएर विषय लक्षित वर्ग सम्पूर्ण कार्यक्रमको विषयमा सबैलाई पारदर्शी जवाब दिएर कार्यकालको बारेमा प्रष्ट हुनको लागि अझै यो कार्यलाई सुधारात्मक तरिकामा लैजानका लागि हामी तपाईँहरूको सबैको साझा प्रतिबद्धता र केही कुराहरू विषयमा हामीले केही गुनासो राख्नुपर्नेछ भने पनि हामी त्यो कार्यक्रमको उद्देश्यका साथ आज हामी यहाँ आँ� सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न गरिने गरेका छौँ र यस कार्यक्रमलाई औपचारिकता दिनको लागि आजको यस सार्वजनिक सुनवाई कार्यक्रमको अध्यक्षतासँगै कार्यक्रमको प्रमुख वक्ताको रूपमा आसन ग्रहण गरिदिनुहुन्छ यस असी ग्राम गाविसका ग्रास सचिव भक्त सिंह कोवालीलाई हार्दी गर्नुभएको छ कार्यक्रममा अतिथि वक्ताको रूपमा आसन ग्रहणका लागि नेपाली काङ्ग्रेस गाउँ विकास समिति सभापति पदम बहादुर महतोजीलाई हार्दी अतिथि वक्ताको रूपमा आसन ग्रहण गरिदिनु भनौँ नेकपा एमाले गाउँको उपाध्यक्ष रामचन्द्र जोशीलाई सरी अतिथि वक्ता के रूप में आसन ग्रहण काला नेक माओवादी केन्द्र शिक्राम का अध्यक्ष गान बहादुर माओवादी भाग यो सार्वजनिक सुनाइ कार्यक्रम भनेको हाम्रो सेवाग्राही संस्था सेवाग्राही कार्यालय र जवाबदेही दी बिचको संवादलाई नै सार्वजनिक सुनाइ भन्छ र यसै गरी सार्वजनिक सुनाइ कार्यक्रमको अर्को उद्देश्य भनेको कुनै निकायले कुनै संस्थाले आफूले सञ्चालन गरेका गतिविधिहरू के कस्ता छन् किनकि काम गर्ने व्यक्ति काम गर्ने संस्थाले आफूले गरेका कुराहरू आफूले गरेका कार्यक्रमहरूको बारेमा ऊ सधैँ सकारात्मक र मैले ठिकै गरेको छु भन्ने किसिमको भनिरहन्छ भने यसको मोनिटरिङ गर्ने अनुगमन गर्ने त्यसलाई चाहिँ वासडको रूपमा चाहिँ त्यसलाई सचेत गराउने काम भनेको हामी आम नागरिकको त्यसमा हामीहरूले सम्बन्धित निकायलाई सजग बनाउने त्यसलाई सही तरिकाले सञ्चालन गर्ने र त्यसलाई पारदर्शी जवाबदी बनाउनका निमित्त हामीहरूको चाहिँ बढी भूमिका रहने भएकोले यस कार्यक्रमको का उद्देश्य पनि हामीले यो जुन गाविसमा हामी आज सार्मै सुनाइ गरिरहेका छौँ यो गाविसले सञ्चालन गरेका गतिविधि र अन्य अन्य निकाय सेवा केन्द्रहरूको जस्तो कृषि वन प्रहरी होला अन्य विभिन्न किसिम सरकारी अवस्थाबाट पनि हामी यहाँ उपस्थित हुनुभएको छ हामी कोसँग को विषयमा हामीले कुरा गर्ने हो यसको लागि हामी एकदमै शिष्ट भएर हामी यो कार्यक्रमलाई चाहिँ सम्पन्न गर्नेछौँ भन्ने मैले विश्वास लिएको छु तिन नम्बर वडाको संयोजक मार्फत म गइरहेका छु यो मेरो आफ्नो प्रश्न नम्बर वडाको संयोजक लाई जुन यो गाउँ विकासबाट दुई लाख रुपियाँ गएको पैसाको काम र एउटा सिँचाइ कुलो भएको छ त्यो सिँचाइ कुलोको काम कुन अवस्थामा छ के अवस्थामा छ उहाँलाई के जानकारी छ उहाँले प्रश्नहरू आग्रह गर्यो सर्वप्रथम त यस सार्वजनिक सुनवाई कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्ण महानुभावहरूमा म हार्दिक नमस्कार र स्वागत पनि गर्न चाहन्छु यो कुरो एकदमै राम्रो कुरो उठेको छ अलिकति योजनासँग सम्बन्धित भएको हुनाले मैले चाहिँ बोल्नै पर्ने अवस्था आयो म केही चित्त बुझ्दो जवाब संयोजकज्यू मार्फत नै म पूर्व जिज्ञा सदस्यज्यूलाई दिन चाहन्छु र अब सन्तुष्टि नभएमा फेरि हलमा पनि छलफल गर्न चाहन्छु सिल्ले यो सिल्ले माड्यौँ मत्कट्टे हुँदै चौपाडीबाट साउने गाउँसम्म सडक लैजाने भनेर मैले अलिकति माफ गर्नुहोला म मैले टाइम पनि माग्न खोजेँ सायदै मलाई अरू कुरा के पनि लाग्छ भने अरू अलिकति कम पनि हुनसक्छन् यो अलिकति मुद्दाको चरणमा पनि गइसकेका हुनाले भर्खरै हामीसँग अरू परिपत्र पनि आएका छन् र यसलाई हाम्रो आम, सबभन्दा ठुलो सर्वोच्च न्याय निकाय भनेको अदालतभन्दा पनि हाम्रो जनता नै ठुला हुन् यहाँ यो यहाँका नै जनताहरू न्यायाधीश हुन् भन्ने हामीलाई लागेको छ यहाँनिर कुरा के हो भने गता गाउँ परिषदबाट सिल्ले माने हो चौपाडी हुँदा त्यो एउटा ट्र्याक खोल्ने भनेर एउटा सडकले बस्ती बेलाबाट एउटा योजना आयो अर्को योजना चाहिँ हाम्रो भेउलना कृषि सडक भनेर दुईवटा योजना आएका धारमा 3 लाख पुरा हाम्रो रकम लक्षित वर्गमा विनियोजित भइसके पश्चात तिन लाख समथिङ तिन लाख रकम चाहिँ भौतिक पूर्वाधारमा जाने हुन्छन् सहभागिता जनायो भने अन्य निकायहरूबाट पनि रकम आउन सक्छ भनेर दुई लाख रुपियाँ हामीले त्यहाँ साझेदारी सहभागिता मात्रै जनाएको हो अब त्यहाँनिर फेरि पुरा हुन सक्ला दुई लाख होइन दुई रुपियाँ पनि त ठुलो हुन्छ हिँड मिना हुँदैन भन्ने हामी सबैको मान्यता हो त्यसैले हामीले सिल्ने मान्योदेखि माटो कटिङ गर्दै हामीले इस्टिमेट अनुसार दुई लाख रुपियाँ निकालेका छौँ त्यसपछि उहाँसँग हाम्रो चाहिँ सम्पर्क भएको थियो सम्पर्क <laughs> हुने सिलसिलामा अब यहाँनिर चाहिँ वाल लगाउनु पऱ्यो हजुर के गर्नु पऱ्यो भन्ने सन्दर्भमा हामीले भनेको थियौँ हाम्रै नापेको माटोको क्वान्टिटी हामीलाई दिनुहोस् पैसा बाँच्छ भने तपाईँहरू त्यो पिस गर्नुहोस् सोलिङ गर्नुहोस् वाल लगाउनुहोस् हाम्रो चाहिँ टाउको त्यो दुखाइ चाहिँ छैन भइसकेपछि उहाँहरूले त्यो मिल घर भन्ने एउटा कुरा छ उहाँले ठ्याक्कै कुरा निकाल्नुभएको हो मिल घरनिर नै पहिला के बिनु वाल फाउन्डेसन भइसकेको तर त्यहाँ फिलिङ गर्दाखेरि गर्दा गर्दै जाँदाखेरि वाल चाहिँ तल रहेछ हुनाले अब त्यहाँनिर अलिकति पैसा जनसाबुधनबाट बचेको पैसा होला उहाँहरूले चाहिँ वाल लगाएको अवस्था हो त्यो वाल लगाएर फेरि माटो थप्दै जाँदा बिग्रिने थिएन होला अब त्यहाँनिर एकैचोटि मेसिन जाँदाखेरि मेसिनले बढी माटो हालेर त्यो वाल धा हुनाले त्यो त्यो प्रक्रियाले चाहिँ प्रशासन र जिल्ला प्राविधिक कार्यालयमा मुद्दाको विषयमा बन्या हुनाले अनि अर्को प्रश्न के भनेपछि मैले यो गाउँ परिषदमा एउटा अनुगमन समिति बनाउने भन्ने भनेको त्यो अनुगमन समिति बनाउन सकिएन देवालीलाई म धन्यवाद दिन चाहन्छु उहाँले राम्रो प्रश्न राख्नु छ यसको जवाबको लागि म सचिवजनालाई अनुरोध गर्छु किनकि यो अलिकता ग्याप त्यो नै सम्बन्धित छ गाउँ परिषदबाट अनुगमन समिति गठन गर्नुपर्ने यो एउटा अनुगमन संयन्त्र हुन्छ अनुगमन निरीक्षण स शा, संयन्त्रले चाहिँ हरेक योजनाहरूको बारेमा अनुगमन गर्ने र त्यसको प्रतिवेदन पनि पेस गर्नुपर्ने हुन्छ र सचिवज्यू चाहिँ संयोजक भएर अन्य राजनीतिक दलबाट दुईजना सदस्य अनि अन्यान्य उयसबाट पनि सदस्य हुने गरी पाँच सदस्यमा एउटा कमिटी हुन्छ अब यो किन पोहर साल पनि अनु निर्देशिका अनुसार बनाएर हामीले गाउँ विकास समितिभित्र भएका सम्पूर्ण गाउँ विकास समितिले मात्रै नभएर अन्य सङ्घ संस्था गैर सरकारी संस्था अन्य कार्यालयबाट भएका जे जति पनि काम कारवाही छन् निर्देशिका अनुसार अनुगमन समिति गठन गरेर अनुगमन भइसकिया हो पोहोर सालको र अहिलेको अनुगमन समिति गठन भैया परिषदमा पनि कुरा उठा भएर निर्देश अनुसार हुने कुरा हो त्यो र अनुगमन गर्ने अब योजना केही सम्पन्न हुन बाँकी छ त्यो भए हुनाले अब अनुगमन गर्ने टाइम आउँदैछ अनुगमन गर्छौँ र प्रतिवेदन दिने अनि अनुगमन नगरीकन के प्रतिवेदन दिने र अनुगमन गरेर प्रतिवेदन दिनेछौँ मेरो नाम पदम बहादुर देववाम तिन मतकट मेरो प्रश्न छ प्राविधिक सहायक अङ्गीलाल भट्टीजीलाई काम सिद्धि लगभग एक मिनट डेढ मिनट भइसक्यो बिल भुक्तानी त्यो रोडको पाएका छैनौ र त्यहाँ काम गर्ने मान्छेले पैसा चाहियो भने हामीलाई पटक पटक भनिरहेको छ भने यसको निकाय कतिजना हुन्छ उहाँको बिल भर आज टेबल भयो भने आजै हुन्छ मेरो प्रश्न चाहिँ अब जिटियो साहबलाई हो गत केही महिना पहिला कृषि सेवा कार्यालयबाट प्राप्त हुने सामग्रीहरू सङ्कलन गरिसके पश्चात यहाँबाट चाहिँ जिल्ला कृषि कार्यालयमा पठाउने र त्यो पठाइसकेपछि सबै चाहिँ सामग्रीहरू अनुदानमा छुट भइसकेपछि हामी उपलब्ध गराउँछौँ भन्ने स्वरको चाहिँ कुरालाई अलिकति यहाँनिर कुरा आयो भने मैले यो स्पष्ट हुनुको लागि मैले कुरा राखेँ हो त्यसपछि कस्तो भइदियो भने हुन त फेरि समय एक मिनट छ रे हामीले मागेको जति सामग्री पनि आएन कुनै एउटामा गयो कुनैमा गएन गुनासो गाउँ विकास समितिले पनि यसमा अलिकति शङ्काको घेरामा रह्यो र रह फेरि यो बर्खे सिजन सुरु भइसक्यो भने चाहिँ फलफुलका बोट बिरुवाहरू पनि कहिलेसम्म जिल्लाका कृषि विकास कार्यालयसम्म पुग्ने ऊ अवस्थामा छन् र कति प्रतिशत अनुदानमा के के किसिमका फलफुल भोट बिरुवा छन् यसमा चाहिँ अलिकति स्पष्ट पारिदिनु हुन म हार्जिर गर्नु दिनु भोट बिरुवाको हल्का के छ भन्दाखेरि अहिले पहिला माग गर्ने निवेदन दिने होइन पैसा जम्मा गर्ने अनि नाम लिस्ट पेस गरेपछि मात्र दिने भन्ने त्यो अफिसबाट सदगुरु भए हुनाले यो वञ्चित र मेरो क्वेसन अझ केसी गाई सरलाईचय पत्र बनाएको हाम्रो यो गाविसबाट गएको एक वर्ष भइसक्यो लघु लभ त्यो किसान परिचय पत्र त्यो अफिसमै थन्किने हुन् या यहाँ के कति कारणले हामीले किसानको हातमा पाउन सकिएका छैनौँ र यहाँ किसानले परिचय पत्र नपाएको किन वञ्चित भएका छन् भन्ने क्वेसन म सरलाई राख्दछु सर पाँच दिनभित्र यहाँ दिएर आउँछ म तपाईँका गाविस वितरण गर्छु <laughs> लाई सञ्चालन गर्ने मेन बोडीको रूपमा चाहिँ राजनीतिक दल हो र जुन संयन्त्र पनि सम्पूर्ण राजनीतिक दलले एउटा संयन्त्र प्रतिनिधि ग्रामसेलाई दिएको हुन्छ यसै विषयको लागि म सम्पूर्ण राजनीतिक दललाई नै प्रश्न हो जुन यो ग्राम विश्वको अनुगमन संयन्त्र छ अनुगमन संयन्त्र पनि तपाईँहरू नै हुनुहुन्छ र अर्को कुरा जुन वस्ती स्तरबाट आएका योजनाहरू योजना माग हुन्छ त्यसलाई चाहिँ प्राथमिकताको आधारमा छुट्टिन्छ या छुट्टिन्न र त्यो विनियोजन गर्दाखेरि तपाईँहरूको कस्तो भूमिका रहेको छ र कसरी लिनुहुन्छ भन्ने विषयमा यहाँ सबै सहभागीहरूलाई प्रस्ताव पारिदिनुका लागि गर्दछ अस्राउँ गाविसको यो गाउँघा समितिको आयोजनामा पत्रकार सहितको जो यो सार्वजनिक सुनवाई कार्यक्रम सञ्चालन सुन, भइरहेको छ यस कार्यक्रमका अध्यक्ष थियो लगायत सबै राजनीतिक दल र उपस्थित अस्वासी सम्पूर्ण नागरिक उपस्थित नागरिकहरू के अनुरोध गर्न चाहन्छु भने असी ग्राम गाविसमा हामीले विगतका वर्षहरू देख्यौँ हामी मात्रै होइन गाविसको योजना बाँडफाँडमा हाम्रोभन्दा चलाक अब लगभग वडा नागरिक मान्छे हुँदै हाम्रा माइला दिदीबहिनीहरू पनि योजना माग्न र योजनाको रकम विनियोजित गराउनेहरूमा अति अलमलमा छन् भन्ने मलाई लागेको हामी योजनाको छनौटको चरणमा गाउँ बस्ती हुँदै प्रत्येक योजनाहरू गाउँमा वडा भेला गराउँछ बस्ती भेला गराउँछौँ त्यहाँबाट आएका योजनाहरूलाई प्राथमिकताको क्रममा मजासँग दुई तिन दिनसम्म हामी योजनातर्फ बैठकमा पीडा छलफल गर्छौँ त्यसपछि नेपाल सरकारले दिएको जो निर्देशिका छ त्यो निर्देशिका बमोजिम अङ्कर अक्षरमा फरक नपर्ने गरी हामी त्यो रकम विनियोजित गर्छौँ र यसमा मेरो वडा मेरो गाउँ भन्ने हुँदैन अस्विराम हामी सबैको छथलो हो त्यो योजना तिक्चार पर्छ भने छ फल्टानी पर्छ हाम्रो भत्के हाम्रो यो भन्ने किसिमको अहिलेसम्म असी ग्रामको अहिलेसम्म राजनीतिक दलको एकीबद्धता छ यो यहाँहरूलाई म जानकारी गराउन चाहन्छु हामी यहाँ राजनीतिक दुध कहिले गर्ने छैनौँ असी ग्राममा राजनीति दुध हुँदैन भन्ने हाम्रो एउटा यो एउटा नारा पनि हो यो नारालाई हामीले यहाँ सिडिओ साफा आएको बेला पनि स्थापित गरेका छौँ एलडिए साफा आएको बेला पनि स्थापित गरेका छौँ आज तपाईँहरू अनुभव तपाईँसँग पनि यो बुझिहाल्नु भयो होला धेरै कुराहरू हामी राजनीतिको तुनाव गरेर रा कहीँ योजना फे, फे, फे, फे फिस गर्ने कुरामा यदि हुन्छ भने हामीले राजनीति गरेको अनर्थ मानिस गर्ने कुरा हामीले गर। बुझेको छ त्यो भएको हुनाले यहाँ आएका योजनाहरू सम्बन्धित उपभोक्ता समितिले सबै योजनामा अनुगुन क्रममा अब अस्ति सचिवजी लगायत हामी राजनीति दलका साथीहरूको सल्लाह पनि भएको छ अब लगातार एउटा योजनाको लास्ट जस्तो कागजी हाम्रो तिन नम्बरको आयो म तिन नम्बरै बस्ने मान्छे हुँ अब त्यहाँबाट त्यो सडकको यत्रो यत्रो विभाग प्रशासनहरूसँग जाँदैछ तर त्यहाँबाट पनि अन्तिम भुक्तानीका लागि आउने डकुमेन्टहरू नआएको अवस्था पनि अहिले यहाँ आयो बुझियो हो कि होइन अब उहाँले प्रश्न राख्नुभयो प्राविधिकले त्यो उमा कागज आउने बित्तिकै भन्ने बित्तिकै त अन्तिम हामी उपभोक्ताहरूबाट कमजोरी भएको छ भन्ने कुरा पनि यसरी बुझिन्छ त्यो भए हुनाले अलिक उपभोक्तामा योजना फरफरकै लागि कागज नआएको हुनाले हामीले अनुमोद गरेका छैनौँ हामी प्रत्येक कसी गाविसको प्रत्येक वडामा हामी सबै राजनीतिक दल गाविस वडा नागरिक मञ्च सहितको एउटा टिम हामी अनुगमन गर्छौँ प्रत्येक योजनालाई हेर्छौँ त्यसको प्रतिवेदन गाविस यो गाविसको आगामी परिषदमा पेस हुने हामी यो एउटा यो, यो अध्ययनबाट जो हामी गयौँ डेलिगेसन गयौँ त्यसको पनि ठुलो प्रतिवेदन दिन्छौँ अहिलेसम्म के कति गरिस भयो एकछिन यहाँहरूलाई जानकारी गराउन सकिरहेको अवस्था छैन अब सचिवजी हो प्राविधिक साहबको त अब काम शिक्षामा छु धेरै प्राविधिक शिक्षाहरू पाउने पनि धेरै क्षेत्रहरूमा वञ्चित भएको अवस्था छ कालीहरू शिक्षा क्षेत्रङ्ग सं अहिले हन्डियाको ठुलो समस्या भनेको पहिला परिचय पत्रको पहिला वर्गीकरणकै समस्या थियो वर्गी भएपछि परिचय पत्र र परिचय पत्र पाइसकेपछि पनि पुनर्स्थापनाको प्याकेजको चाहिँ यो समस्या आजको होइन विगतदेखि नै भइरहेको छ र हजुरले उठाएको कुरा एकदमै सान्दर्भिक पनि हो किनकि उनीहरूले परिचय पत्र मात्रै पाएपछि उनीहरूले पठन पाठन आफ्नो जीविका पाठनको लागि काहीँ र अधिकार पर्सनको जुन विषय छ त्यसको लागि कहाँ विषयले कुन विषयमा कसैले सहयोग गर्ने धन्यवाद पस्नको लागि यसको विषयमा हामी लगत्तै हजुरहरूलाई थाहा भएकै विषय हो हामी वैशाख बाह्र तेह्र गतेतिर डेलिगेसन समग्र गाउँ विकास समितिका समस्यालाई लगेर डेलिगेसनमा पनि गएको विषय हो र यो कुरा हामीले मन्त्रालयमै बसेर उठाए पनि थियौँ र यो हाम्रो यो हाम्रो हातबाट हुने कुरा मैले देखेन मन्त्रालयमा पनि उठाएको विषय हो असी ग्रामको गाउँ विकास समितिमा हलिया सबभन्दा बढी छन् मैले नै आफूले मल्लेखमा पनि काम गर्ने गाउँ का, भएको हुनाले मल्लेखमा नै जो हलिया मुक्त छन् नि यिनले कसैले दुई कट्टा दुई रोपनी जमिन कसैले एउटा घर कसैले केही त्यस्तो त्यस्तो छ यही एक पनि छैन हलिया यही सबभन्दा बढी त्यो भएको हामीले डेलिगेसनमा पनि त्यो विषय कुरा उठाएको हुनाले गाउँ विकास समिति र राजनीति दलको तर्फबाट कुनै केही कहाँनिर चुकिया छैन मैले देखेको अवस्था गाउँ विकास समितिको तर्फबाट र राजनीति दल जो यो कुराहरूमा पहल <laughs> गर्ने व्यक्तित्वहरू हुन् उनीहरूको तर्फबाट सबैको तर्फबाट कुनै ठाउँमा पनि त्यो कुराको लागि शङ्करजीले उठाउनु भएको कुरा कस्तो भने हलियाको विषयमा ग्रामीले कसैले कसैले अझ पहल गर्ने भन्ने छ र सचिवजीले त्यो हलियाको पक्षमा हामीले गर्नुपर्ने ग्रामसरदेखि मन्त्रालयसम्म धाउन पछि पर्ने छैन भनेर जाने उहाँलाई पनि धन्यवाद अब कार्यक्रमको अन्त्यतिर भइसकेको छ एकदमै यो खेतीपातीको महत्वपूर्ण समयलाई थाति राखेर यहाँ कार्यक्रममा आइदिनु र कार्यक्रममा सहजीकरणको लागि ला सहयोग गरिदिनु हो र अझै ग्रामसेलाई कसरी पारदर्शी बनाउने जवाबदेही बनाउने एक अर्कासँग चाहिँ समझदारी कायम गर्ने भन्ने विषयमा महत्त्वपूर्णहरू छलफलहरू हामीले चलायौँ जसमा सिँचाइ सम्बन्धी कुराहरू उठे कृषि सम्बन्धी उठे अनि केही वनसङ्घा सम्बन्धित कुराहरू पनि उठे किसान परिचय पत्र अस्पतालको कुराहरूमा पनि केही कुराहरू उठे उठ्यो भने ग्रामसेसँग कति बजेट हुन्छ र कुन विषयमा कति बजेट जान्छ लक्षितको कुराहरू पनि यहाँ आयो अनि हामी समग्र विषयलाई हामीले समावेश गर्छ सम्पूर्ण विषयमा हामी प्रवेश गरेर यसको विषयमा हामी लगभग लगभग लग चित्तो बुल्तो जवाब पनि मैले पाएँ कि जस्तो लाग्यो एक दुई विषयहरूमा केही असमझदारी के नबुझेको कारणले पनि केही रहेको छ यसलाई समाधान गर्नको लागि पनि हामी आफ्नो तरिकाबाट आफ्नो तरबाट कसले के गर्न सकिन्छ हामी समाधान गर्ने प्रतिबद्धता पनि गर्नुपर्छ जस्तो लाग्छ किनकि हामी एउटा सक्षम भयो भने यो गाविस सक्षम हुन्छ र गासे सक्षम भइसकेपछि यसको सन्देश फर्मिने गाम्पोसँग पनि जान्छ त्यही भएर हामी लागि समाजका चाहिँ अगुवा र हामीले नागरिक खबरदारी गर्नु पनि हाम्रो दायित्व हो र नागरिक खबरदारी गरिसकेपछि त्यसको सही रूपमा चाहिँ त्यसलाई समाधान गर्न गर्ने जिम्मेवारी पनि हामी हो त्यही भएर मलाई अघि पनि भने राजनीति दल यहाँको जवाब दिए पनि हो र जवाब दिएसँग यहाँको तिहार पाएको व्यक्ति पनि भए हुनाले यो समाजलाई यो गाविसलाई कुन दिशातिर लैजाने भन्ने जिम्मेवारी पनि छ र कहीँनिर उनी बेखबर भयो कहीँनिर बेबल लभ भने यो गाविस चाहिँ गलत दिशातिर जाने उहाँको भूमिका त्यहाँ पनि देखिने हामी हामी कुनै उयसमा चाहिँ अधिकार मात्र नभएर हामी जवाबदिही पैदा हुन जरुरी छ हामीले कहीँ बेला अधिकार माग्नेछ भने त्यहाँ हाम्रो दायित्व के हो भनेर हामी दायित्व बुझौँ र त्यसँगै हामी जवाबदिरी बनाऊ भन्ने भनाइ मेरो पनि भएकाले अब जुन सुनवाई कार्यक्रम छ यो सुनवाई कार्यक्रम भनेको के हो भने एक अर्कासँग सम्वाद गर्ने केही प्रश्न होला केही सुझाव होला सम्वादबाट चाहिँ के निचोड निकालेर अझै साझा प्रतिबद्धता हुन्छ यसमा कुनै एक व्यक्तिले दे सजिलोले गर्ने कुरा भएन कुनै एउटा दलले गर्ने कुरा होइन हामी सबैले अब यो कार्य अझै सुसाहन मैत्री बनाउनको लागि के पहल गर्छौँ भन्ने सा, किसिमको साझा प्रतिबद्धता हुनेछ जसमा अब यो सुनवाई कार्यक्रमबाट निस्किएका सारांशको एउटा माइरेटमा चाहिँ सुझाव सहितको साझा प्रतिबद्धता राजनीति हस्ताक्षर गर्नुहुनेछ र त्यो साझा प्रतिबद्धता भनेको उठेका विषयवस्तुहरूलाई कसरी समाधान गर्ने राम्रो विषयलाई अझै कसरी नै दिने भन्ने विषयमा चाहिँ प्रतिबद्धता गर्नुहुनेछ भन्ने विश्वास राख्दै आजको यस सुनाइ कार्यक्रमलाई समापन आएका विषयहरू वस्तु जति पनि कुराहरू उठे यो विषयलाई आफ्नो प्रतिबद्धतासहित कार्यक्रमको समापन गरिदिनका लागि यस कार्यक्रमका प्रमुख वक्ता कंश जीलाई हातीमा धन्यवाद आजको सार्वजनिक सुनवाई कार्यक्रमको सहजीकरण गर्नुहुने हिमो सर आजको यो सार्वजनिक सुनवाई कार्यक्रममा उपस्थित हुनुभएका राज्य दलका प्रमुख एवं प्रतिनिधिज्यू भुकु गाविस अध्यक्ष एवं क्षेत्रवाद ज्यू वडा नागरिक मञ्चका संयोजकज्यू सरकारी तथा गैर कार्यालयबाट पाल्नुभएका प्रमुख एवं प्रतिनिधिज्यू र कर सहजीकरण गरिदिनु भएकोमा युनिटी एफएमका प्रतिनिधि लगायत सिएफएलजी कार्यक्रम हेर्ने हिक्मत सरलाई पनि म फेरि धन्यवाद पनि व्यक्त गर्न चाहन्छु विभिन्न कुराहरू उठेँ र कुनै केही कम कमजोरी भएको छ भनेपछि व्यक्तिगत होस् या समाजमा होस् आफू पछाडि मान्छेभन्दा पछाडि गएर कुरा नगरिदिनु होला भन्ने पनि आग्रह गर्न चाहन्छु र सामै गरिदिएपछि त्यहीँनिर त्यही कुरा सल्लो हुन्छ र केही कमी कमजोरी भए बा भएपछि पनि सुधार्ने मौका मिल्छ भन्ने कुरा पनि हजुर जानकारी गराउन चाहन्छु र रा राजनीतिक दललाई पनि म अब चुनाव आउने लगभग निश्चित भइसक्यो जेठमा तोकिसकेका छ ओ सरी मङ्सिरमा तोकिसकेका छ जेठमा राजनीतिक केन्द्रीय स्तरको राजनीतिक सहमति भए पनि हुन्छ होला जस्तो अ, मेरो आफ्नो व्यक्तिगत धारणा हो र गाउँ विकास समितिको तर्फबाट कुनै कसै त्यसो तत्त्वहरूले हजुरहरू माझ पनि केही फुटफुटाउँछन् भनेपछि पनि हामीसँग भन्नुहोला हामीहरू हाम्रो हातबाट पनि केही गल्ती भएको छ भने सुधार्ने मौका मिल्नै हुनेछ भन्ने पनि अपेक्षा राखेका छौँ र त्यस्तो हजुरहरू माझ पनि कसैले केही हामीले हाम्रो काम कारवाहीले गर्दा कसैले केही असी ग्राम गाउँ विकास समितिको कुनै पनि जस्तो व्यक्तित्वहरूले केही कुरा भनेर हजुरहरूभित्र दो, आन्तरिक द्वन्द्व चलाउनु हुन्छ भने पनि हजुरहरू पनि सजग भइदिनु होला भन्ने पनि म आग्रह गर्न चाहन्छु र अहिलेसम्म मलाई पनि लगभग साढे तिन चार वर्ष जति हुन थाल्यो असी ग्राम गाउँ विकास समिति र असी ग्राम जुन आज यो अब सार्वजनिक सुनवाईमा हजुरले समय दिनुभयो अनि जुन सल्लाह दिनुभयो र सहयोग भएपछि त्यो कुरा पनि ठुलो कुरा होइन जस्तो लागेको भन्दै आज यो कार्यक्रमलाई सफल पार्नको लागि सहयोग गर्नुहुने यहाँ उपस्थित सम्पूर्ण महानुभाव जू दान राजनीतिक दल र सहजीकरण गर्नुहुने युनिटिएमएमका प्रतिनिधि र सिएफएलजी कार्यक्रमका प्रतिनिधिलाई सबैलाई हार्दिक आभार प्रकट गर्दै यो कार्यक्रम यही समापन घोषणा गर्दै म पनि विधानसभा अहिले तपाईहरूले सुन्नुभयो अस्सी ग्राम गाविसमा सम्पन्न भएको सार्वजनिक सुनवाईका केही झलकहरू यसका साथ साथै अब हामी कार्यक्रमको अन्तिम तपाईले पठाएका सूचना तथा जानकारी प्रसारणमा ल्याइ आम सरोकारको विषय बनाउन हामी प्रयास गर्नेछौ यस कार्यक्रमका विषयमा तपाईँका सुझाव सल्लाहहरूलाई मनन गरी आगामी दिनमा सुशासनको अभ्यासलाई दिको र व्यवस्थित बनाउन प्रयत्नरत रहनेछ कार्यक्रम सम्बन्धी केही प्रतिक्रियाहरू छन् भने हामीलाई पत्राचार गर्न सक्नुहुनेछ जसका लागि हाम्रो ठेगाना रहेको छ कार्यक्रम सुशासन रेडियो युनिटी बयानब्बे दशमलव दुई मिका खर्च अमरगढ़ी पाँच खलंगाडेलधुरा कार्यक्रम सुनिदिनु भएकोमा सबैलाई धन्यवाद प्रवृत्तिमा सहयोग गर्नुहुने आशयसँगै म कार्यक्रम संचालक भूपेन्द्र विष्ट पनि विदा हुन्छु नमस्कार